प्रभावकारी स्वास्थ्य सेवा को लगी रत्नगर अस्पताल प्री रत्नगर दुई मेन रोड का एक बजे दिवसों एक बजे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 रतनगर अस्पताल प्रतनगर फोन शून्य छप्पन्न पांच साठी तीन सौ एक चालीस रेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगा इस अर्पण खबर को साथ मॉटल स्टार बेंक यूट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहका लागि सम्पर्क होटेल स्टार ब्याङ्क रितवन फोन नम्बर पाँच साठी नौ सय बयानिस बहत्तर दुई सय सतासी पुरानो स्कार अर्पण सबैका लागि सधैँका लागि रेडियोर्पण एक सय चार थुप्रो इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियोर्पण डट कमबाट संसारभरि के साथ सुनिरहनु एक बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ समाचारकक्षीबाट म सुजिता हमाल अब खबर विस्तारमा चितवन मङ्गलपुरको एक पोल्ट्री फर्ममा पालेको कुखुरामा फेरि बर्डफ्लू लागेको पुष्टि भएको छ मङ्गलपुरकी डोलकुमारी हमालले पालेको कुखुरामा बर्डफ्लू लागेको पुष्टि भएको हो बर्डफ्लू भएपछि गै राती फर्मको एघार सय नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय का प्रमुख रामकुमार कार्कीले जानकारी दिनुभएको छ करिब दुई हजार कुखुरा फर्ममा यसअकी रोगले नौ सय मरिसकेको कार्ले जनाएको छ कार्कीका अनुसार बर्डफ्लू लागेको क्षेत्रमा कुखुरा नष्ट गरी आज बिहान सरसफाई गरिएको छ गएको शुक्रबार नमूना परीक्षणका लागि काठमाडौँ पठाइएकोमा हिजो साँझ रोग पुष्टि भएको हो यो महिनामा मात्रै चितवनमा पाँचवटा कुखुरा फर्ममा बर्डफ्लू भेटिएको जिल्ला पशु सेवा कार्यालय जितवनले जनाएको छ भारतीय प्रधानमन्त्री डाक्टर सिंहले नेपाल भारत बीचको दुई देशीय साझेदारीको अभिवृद्धिपछि मात्रै भारत नेपाल र चिनवेशको त्रिपक्षीय साझेदारी साझेदारी सम्भव रहेको बताउनु भएको छ चार दिने भारत भ्रमणमा रहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटको क्रममा भारतीय प्रधानमन्त्री सिंहले त्यस्तो बताउनु भएको हो प्रचण्डले यसअघि चीन भ्रमणमा त्रिपक्षीय साझेदारीको प्रस्ताव राख्नु भएको थियो आजको भेटवार्तामा प्रचण्डले त्यस्तो प्रस्ताव दोहोराएपछि भारतीय प्रधानमन्त्री सिंहले पहिला द्विपक्षीय साझेदारी अभिवृद्धि गरेपछि त्रिदेशीय मा कुरा गर्ने प्रतिबद्धता व्यक्त गरेको पत्रकार ऋषि धमलाले जानकारी दिनुभयो सिंहले एकीकृत नेकपा माओवादीले हेटौडा महाधिवेशनपछि लिएको प्रगतिशील राष्ट्रबाट आर्थिक उत्पादनको अवधारणलाई समर्थन गर्दै त्यसको लागि भारत सहयोग गर्न तयार रहेको बताउनु भएको थियो उहाँले भारतको चाहना राजनैतिक रूपमा स्थायित्व प्राप्त गरेको सम्पन्न नेपाल भएको स्पष्ट पार्दै त्यसको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो नेपालमा लोकतन्त्रको विकासको लागि दलहरूको सहमतिको आधारमा मङ्सिरभित्री संविधान सभाको निर्वाचन हुनुपर्नेमा जोड दिँदै निर्वाचनका लागि आवश्यक सहयोग गर्न भारत तयार रहेको बताउनुभयो शोक्रम प्रचण्डले भारतबाट लामो समयदेखि प्रधानमन्त्री तहको नेपाल भ्रमण हुन नसकेको भन्दै डाक्टर सिंहलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो जवाफमा सिंहले पनि आफू नेपाल आउन इच्छुक भए पनि उपयुक्त समय नभएकोले नगएको भन्दै उपयुक्त समयमा नेपाल भ्रमणमा आउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो शनिबार भारत भ्रमणमा जानुभएका प्रचण्ड आज साँझ स्वदेश फर्किनु हुनेछ निर्वाचन आयोगको दल दर्ता सूचीमा पहिलो हुने होडबाजीमा रहेका दलहरूबीचको को, को पहिलो भन्ने विषयमा विवाद भएपछि आयोगले आजलाई दर्ता क्रमसङ्ख्या नराखी दल दर्ता प्रारम्भ गरेको छ पहिलो नम्बरमा दर्ताका लागि एमावी र एमालेका कार्यकर्ताबीच विवाद भएको हो विवाद मिलाउन एमाले अध्यक्ष झलनाथ खनाल र एमावादी उपाध्यक्ष बाबुराम भट्टराई बीच छलफल भए पनि कुरा नमिलेपछि आयोगले क्रमसङ्ख्या नराखी दर्ता गर्ने सूची जारी गरेको हो एमाले माओवादी राप्रपा नेपाल र नेपाली काङ्ग्रेसले आयोक क्रमशः दल आयोगले आजबाट दल दर्ता र नवीकरणको आह्वान गरेपछि नौ बजी कार्यले खुल्ने भए पनि बिहान सभा छ बजीदेखि नै दलका प्रतिनिधिहरू आयोग कार्यले पुगेका थिए एमाले र माओवादीका प्रतिनिधि सँगसँगै त्यहाँ पुगेपछि विवाद भएको हो कोपैले बन्ने विषयमा दुई दलका कार्यकर्ता बीच विवाद भएपछि प्रहरीले हस्तक्षेप गर्नु परेको थियो दुई दलका नेताहरू विवाद मिलाउने गरेको प्रयास असफल भएको छ दुई दलबिचको विवादकै कारण दल दर्ता प्रक्रिया ढिला सुरु भएको हो निर्वाचन आयोगमा जसले पहिला दल दर्ता गर्छ उसकै निर्वाचन चिन्ह पहिलो नम्बरमा हुने भएकोले आफू पहिलो पुगेको भन्दै माओवादी र एमालेबीच विवाद उत्पन्न भएको हो नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी चुनावमा काङ्ग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने बताउनु भएको छ नेपाल प्रेस युनियन पर्सा शाखाले आज बेरगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा देउवाले आगामी चुनावमा केही दलसँग सहकारी हुन सक्ने सम्भावना रहे पनि चुनावी गठबन्धन भने कसैसँग नहुने बताउनु भएको छ काङ्ग्रेस सबै निर्वाचन क्षेत्रमा एक्लै चुनाव लड्न सक्षम रहेको देउवाले स्पष्ट पार्नुभयो उहाँले राजनैतिक संक्रमणकालबाट मुलुकलाई निकास दिन अहिले संविधानसभा भा आग्रह गर्नुभयो एक फरक प्रसङ्गमा काङ्ग्रेस वरिष्ठ नेता देवालले आफ्नै पार्टीभित्र अहिले कुनै पनि विवाद नरहेको दावी गर्नुभयो <laughs> काठमाडौँको क्षेत्रपार्टीबाट प्रहरीले पैसठी केजी रक्त चन्दन सहित पाँचजनालाई पक्राउ गरेको छ दाना आकारमा माला बनाएर चिन तर्फ लैजान लागेको रक्तचन्दन विशेष सुराकीको आधारमा आज बरामद गरिएको प्रहरीले जनाएको छ प्रहरीले रक्तचन्दनसँगै तस्करीका लागि प्रयोग गरिएको बा र बा दुई नम्बरको दुईवटा कारलाई पनि नियन्त्रणमा लिएको छ रक्तचन्दन गुच्चा आकारमा माला बनाएर लैजान लागेको अवस्थामा बरामद गरिएको हो गैंटना में बंदी गृह में भोक हड़ताल करने को संख्या बढ़ना ऐसी अमेरिका ने स्वास्थ्यकर्मी के परिचालन बढ़ाए नरों विशेषज्ञ सहित थप चालीस को टोली बंदी गृह में खटाई भोक हड़ताल में स्वास्थ्य बिग्रा गई उन्नीह खाना खुआने स्वस्थ राखने प्रयासस्वरूप स्वास्थ्यकर्मी के टोली खटाइक हो बंदी गृह जना बंदीमे सयजना भोक हडतालमा छन् उनीहरूमध्ये एक्काइसजनालाई पाइपको माध्यमबाट जबरजस्ती खाना खुवाइ खुवाइएको छ पाँचजना भने चिकित्स भएर अस्पतालमा भर्ना गरिएको छ अनिश्चितकालीन कैदको विरोधमा गरिएको फेब्रुअरीदेखि कैदहरू भोक हडतालमा उत्रिएका छन् उनीहरूमध्ये धेरैलाई बिना अयोग अभियोग एघार वर्षदेखि बन्दगृहमा राखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् सा सैन्य प्रवक्ता श्यामोल हाउसले बन्दगृहमा सुरक्षित र मानवीय वातावरण प्रदान गर्नु आफूहरूको लक्ष्य रहेको भन्दै कैदीहोला भोके मर्ने अनुमति कुनै हालतमा दिन नसकिने बताउनु भएको छ र बर्मुडामा जारी विश्व क्रिकेट लेग डिभिजन तिनको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ गैराती भएको खेलमा नेपाल युगाण्डासँग छ विकेटले पराजित भएको हो विश्वकप क्रिकेटको छैटौँ खेलपक्का गर्न युगाण्डालाई हराउने पर्ने दवाबमा रहेको नेपाली टोली युगाण्डासम्म निरीह भएको हो युगाण्डालाई दिएको एक रनको झिन लक्ष्यलाई युगाण्डाले सत्ताइस ओभरमा चार विकेट गुमाउँदै पुरा गरेको हो रोगर मुकासाको मुकासा अभिजित उनपचास रनको सहयोगमा युगाण्डाले सहजित आ इस ट बैटिंग रोजी को चौवालीस दशमलव दुई ओभरमे एक सौ सोलह रन में थियो लगातार दोस्रो हार बे अगिल चरण प्रवेश का संभावना कठिन बने पैलो खेल मेंमेरिकाजित भोली बर्मुड़ा को सामना दिवस एक बजीपण खबर सकता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 पार्क होटल स्टार बैंक्वेट रत्ननगर 1 निपाने चितुवन फोन नंबर 560952 वेबसाइट www.hotelstarbanquet.com एट ऑफ स्वयंभु काठमांडू फोन नंबर 4372287 पुराना स्वयंभु पार्क वाले रेडियो आर पार्क 104 थपलो 5 मेगाहर्ट्ज आयो आयो आयो हैन